दुराए दुराए है अच्छा ए नानी किन रह्यो बाढाले कुटेर किन कुटेको बाजेन पकाइदिएर किन कजान्छ कजान्छ खाने बेलामा एकमै दाल मन कस्तो भयो भा सरको भयो त्यसै भएर कुटेको एक बुढा किने देखो बुढ़ा कूटेखो तीन मुनासर को